उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्क उज्यालो नाइन्टी नेटवर्क काठमाण्डुसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र रा शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्भेकको शुक्रबारको श्रृंखलामा गएको सातादेखि हामीले प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईको उपन्यास मुगलान सुन्दै आएका छौं विक्रम सम्बत दुई सालमा पहिलो पटक प्रकाशित मुगलानको अहिले बजारमा निस्केको संस्करण छैठौं हो यो उपन्यासको पहिलो संस्करणका लागि भूमिका लेख्दा पारिजातले यसलाई त्यो दशकभित्र सात सय नबिसाइकन पढ्न सकेको दोस्रो उपन्यास भन्नुभएको छ धेरै पाठक र श्रोताहरूको अनुरोधमा हामी मुगलानलाई श्रुति संवेगमा लिएर आएका छौं गएको साता मुगलान जान भनेर घरबाट भागेका कान्छो र सुतार रेलवे प्लेटफर्ममा गएर दुःख पाउँछन् मुगलानको प्रक्रिया नबुझ्नु र गोजीमा भएको पैसा चोरी हुनुले पीड़ित उनीहरूलाई एउटा रिक्सालाले भर्ती लगाइदिन्छु भनेर लग्यो एउटा होटलमा अस्थायी रूपमा राखेर रा खाजा खाने बन्दोबस्त मिलाइएको छ अब के होला त गोविन्द भट्टराईको उपन्यास मुगलानको दोस्रो श्रृंखला सुनौ त्यो गफाडी चिटाले आफ्नो अस्कोट झिक्यो र त्यसबाट एउटा बिडीको टुक्रो निकाली मुखमा छ्याप्यो उसले अर्को गोजीबाट सलाइ झिकी झुवास् पार्दै भन्यो यो जरायो मार्का सलाई त आगो टिप्न भनेपछि बारु जस्तै हुन्छ सिलगढीमा किनेको यस उस सलाई सकिने आँटेछ फुस सलाई अस्कोटको झुम्रे गोजीमा राख्छ बिडी सर तान्दै फुस्स धुवा उडाउँछ फेरि बिडी तान्दै भन्छ हाम्रो गाउँको सुर्ती खाइकन यो त साह्रै मलुवा ऊ टाटो छ राम्रा राम्रा गफ गर्छ अरूले पनि उसको गफ मान्छन् ती चौधजना ठिटा पाँच दिनको बीचमा त्यहाँ भेला पारिएका रहेछन् सबभन्दा पहिले आउने त्यही बोलैया ठिटो रहेछ सुताहरूले भद्र हुँदै उसलाई दुई चार कुरा सोध्यो परिचयको क्रममा जोरपाटी फिदिम बस्ने कार्की हुँ उसले अरूलाई बतायो अरूले पनि आफ्नो विवरण खोले घरबाट हिँडीदेखि बाटो काटेर आएका सिलगढ़ीमा पैसा राएकादेखि दिएर त्यहाँसम्म आएका कुराहरू तीमध्ये धेरैले एउटै तरिकाले बताए धेरैको हालतमा समानता झर्किन्थ्यो तर कार्कीले भने आफ्नो बारे केही बताउन चाहेन र पैसा हराएको र ठगिएको चर्चा निस्कन साथ ऊ कुरा बंगाइदिन्थ्यो घरबाट कुर बिदा भएर हिँडेको हो भन्नमा पनि शंका उठ्ने जस्ता कुरा गर्थ्यो ऊ जे होस् र अनुभवले भरिएको उसको गफमा बाँकीहरू दंगदास थिएमा दिन ढल्किनै लागेछ कतै पनि ननिसकनु, सबैलाई आज्ञा गरिएको हुँदा त्यो ठाउँ छोड्ने कुरै थिएन र त्यो नौलो ठाउँमा त्यसो गर्नु सम्भव थिएन पनि एका छेउमा बसेका दुई चारजनाहरू भने बिहानदेखि अझसम्म थोत्रा तासहरू हुने गरी गुन्द्रीमा पछार्ती थिए एक एकवटा झोला कुम्ला बर्की या खास्टासम्म थिए भने बाँकीसँग फगत शरीरबाहेक केही पनि थिएन क्रमशः साँझ परेपछि मसिनो आवाज आयो लौ सबै पल्ट नै दाजुहरू आउनु है तलै रानी दीदी बोला कार्की जुरुक्को का उठते भन् जऊ अब जातभात कहीं भन्न पाइद छेत्री भहुन भेपी दमाई भे संगे बसर खानुपो भन्न छबू तग पो उस एकपल टाउ को लुर्का रंगीस करते थप्य पकानी दी रानी दीदी कार्की स्पष्टवादी कस्तो खुला छ मन कोसमात्र न राखी बोल् ठूले सुतार को अबोध मन सर्वज्ञ कार्की गफले विशेष प्रभावित देखिथ्यो कार्कीपति उनीहरूको बढी चाख भएको बुझिन्थ्यो सबैजना भान्सातिर ओर्ले ठुलेर सुतार पनि अन्कन गर्दै कार्कीकै पछि लागे त्यो घरबाट तल्लो श्रेणीमा ओर्ली एउटा फराक कोठाभित्र बसे गुन्द्री ओछ्याको ठाउँमा सबै एकाएक बसे सुतार र ठुलेको छेउमे आएर कार्की पनि बस्यो दिदीले खस्रो उसिना चामलको भात हलुङ्गो थालमा पस्किँदै दिन थालिन् अत्यन्त मोटो उसिना चामल र खेसरीको टुरिए दाल जस्तो भए पनि त्यसको गुण र स्वादसँग कसैलाई प्रवाह छैन साथीको मुखतिर हेर्दै मुसुक्क मुचकेर मुश्य। कारकी भन्छ यो बगेडाको भात हो यो मुचुरेको दाल हो अब सरकारले यस्तै दिन्छ सधैँ केही फिक्री छैन अब ढिडाको गाँस छुट्यो कि स्वीकृत भावमा साथीहरू मुचमुसाएका हुन्छन् अरूले सुने कि भन्दै ऊ झस्केर यसो यता हेर्छ सुने पनि कसैसित ऊ नौलो मान्दैन मनमा लागेको कुरा भन्न लेचाउँदैन ऊ मिठो या नमिठो भातको स्वादसँग मतलब रहेन त्यसमा के को के को वास्यगन्ध आइरहन्थ्यो सबैले आफ्नो भाग छ कि थाल बोकेर बाहिर निस्के कारके भने सबैको अगुवा र बाठो भएर सिकाउँछ साथीलाई अब त सरकारी चालक थाल आफै माझ्ने नभन्दै सबैले आआफ्ना थाल माझेर जिम्मा दिए एकाएक गरेर निद्रा लाग्ने गुन्दीहरू गुन्द्रीमा पल्टिन लागे भोलि के होला कसो होलाको तर्कना प्रत्येकको मनमा थियो कारकी कार्कनी गफ गरे थियो, उसको गफ था न सू भका भकीी सुत्ते गए सब सुते सुतार कांचो रूले को छेव में सुतोक कार्की आधा रात सम्मो होस्तो होता हि छेम निद्रा बिस्तर भारत ठूले भाने झकाऊ निद्रे में हो गई थपिखे थी आ, बिहान आठ बजेको थियो अरु अरू तिनजना ठिट्टा लिएर रनु गाई आइपुग्यो रानी दिदीसँग उही ठट्ठाको स्वरमा चिया माग्दै भन्यो अब मात्र वाहन पुराएँ गाईको त हातैमा लक्ष्मीको बास परेपछि कसको के लाग्छ र अब त पुग्यो होइन रनुले उसै गरी जवाफ दियो पुगेन भने पनि दस बजे ठेकेदार आइपुग्छ जिम्मा दिनै पर्यो यसपल्टलाई दिदीले फेरि सोधी यता सिक्किमतिरको कि कालिम्पोङको ठेकेदार आफ्ना सङ्कारु आँखाचारेतिर डुलाउँदै साउथी स्वरमा बोल्यो उही पूर्वका आउँछ अस्ति आएको थियो नि गफको सुरमा समय धेरै छडेछ रनुदाईले ती थी सबै ठिटालाई खानाको निम्ति आज्ञा दियो सबैले खाए उसले भनेअनुसार खानापछि ठिटाहरू भेला हुन लागे थोत्रा दौरा सुरुाल अथवा ठुटेर अस्कोटमा बेरिएका उनीहरू क्रमशः घरको अगाडि जम्मा हुन लागे कार्की बाहेक सबैले टोपी लगाएका थिए उसले मात्र भर्तीवाल भएको अनुभवको नाङ्गो टाउको उसै गरी चिल्ल्याएर कोरेथ्यो सुलुक्क परेको ज्यादै चतुरो र दुर्त देखिने रनुले ठिटाहरूलाई केही भनेको थिएन अहिलेसम्म करिब आधा घन्टापछि एउटा पहेँलो ट्रक आएर बाटामा उभियो फ्रन्ट सिटबाट ओर्लेको सुटबुटको मानिस पछि पछि ड्राइभर खलासी आयो धेरै परबाट रनु दाईले उसलाई नमस्ते दाईसँग हात जोड्दै अभिवादन गर्यो प्रत्युत्तरमा हात जोड्दै उसले भन्यो नमस्ते आनन्दै भन्नु पर्यो दाईको राम्रै छ कसो त्यसबेला रनुको ओठमा व्यापारी काँसो प्रश्न फैलियो त्यो मानिसले कुरो छुट्याउने प्रयत्नमा बोल्यो समयको खेल भन्नु पर्यो कहिलेको दुःख कहिलेको सुख चक्का यो परिवर्तनको चक्का घुम्नु बिर्सेको छैन कुरो त के हो नि ट्रिप तयार छ त भाइ इस मानिस अचानक गंभीर रनुदाय अज गंभीर मुद्रा में बोल थालच दिन पूरा लगे दाई कसो गें इसे तो मेरे खप्पर के युख झेल पे ऊ आप में लहरो गाँचते थी हतार हतार ठेकेदार ने झर्कर बनो भोबो गनगन भी था पाए जैसे किन एउटा न एउटा बाहना पार्छौ सोझै मुखले यति पैसा बढिदिए भन न किन कुरा टाँस्छौ विश्वास पार्न किरिया खाँदै अनुले भन्यो सत्य होला दाई राम राम कि बनिला थाहा छ खानाकै कति हिसाब पुग्यो चार पाँच दिनदेखि आएर बसेको खाएको र आइजाई खर्चको त के कुरा गर्नु अझ जोड गर्दै ठेकेदार बोल्यो लो भइगयो यसपालि पच्चिस भन्दा बढी दिनै सक्दिनँ म त आज फिन्सेलिङको बास छ भोलि पारो पुग्नु भएको छ मैले अब गाडी नचलाए अबेर हुन्छ रनु व्यापारी सभ्यताको धुर्त चिल्लो शब्दमा हात जोड्न लाग्यो बिन्ती दाई त्यसो भए त बरु म रित्ती फेरि हुन्छ म मा पनि मानिस हुँ मेरो पनि परिश्रमै गएको छ आफ्नो निमेको साउँ पनि उठ्दैन भने कसरी दाई पचासमा घटिले दाई धरोधर्म तपाईँको मासु खाने मलाई एक पैसा नाफा छैन ठेकेदार झोकेको अभिनयमा करायो रत अप्ठ्यारो कुरा नगरन मेरो पनि धन सितैमा हुँदैन दुबैले बीचमा मिलाउँ तिसको दर भयो रनुले उसै गरी नकारात्मक शिर हल्लायो हुन्न दाई तिस्टा खोलो फर्के पनि बरू उसलाई बिचैमा उसिनेर ठेकेदारले भन्यो भएको डिपी छोडा चालिस गरौं पुग्यो अब त उसै गरी शिर लुम्राएर निर्णय दियो पुग्नु र नपुग्नु त मलाई थाहा छ जे होस् नोक्सानै सहनु पर्यो लौ गर्नुहोस् सोह्रजनाको कति चालिस र छक्का कति जम्मा टोटल छ सौ चालिस होइन लौबन्नुहोस् त्यसै अनुसार पैसा गरेर रनुलाई जिम्मा दियो त्यो के को छ सौ चालिस थियो केको चालिस कोटा थियो र के को थियो सोह्रजना कसैलाई थाहा थिएन ती ठिटाबाहेक अरू नै एक दुई अनुहार थिए जसलाई त्यो सम्पूर्ण थाहा थियो सबै कुरा टुङ्गियो चियादान चियापानपछि ठेकेदारले गोजीबाट काविजीकी कलम ठिक्क पारेर ठिटाहरूलाई आफ्नो नाम मान्न लगायो उनीहरू मनको ढुकढुकी दबाएर सतर्कताका साथ जीवनको यो निर्णायक क्षणमा एकाएक आफ्नो नाम बताउँदै गए एक शेखर कार्की दुई कान्छो सुतार तीन बीरमान राई कान्छो ठुले रिजाल चार पांच मोतीलाल सुब्बाब छ चा, मोक्तान चांगा यस्ते ये नाम टिपे क्रमश सोलह नंबरसम पेकेदार ने सतर्कता का साथ सबला सुनायो, लौ तुम्हें अब भर्ती सब को नाम टिपे उसले बाटा तीर संकेत करते थपियो अब ऊ तो बाटा में अडियो को पैंह मोटर गर बस्ते गए खुशी होते हुटा बढ़े आनन्दले फुलेको त्यो जमातमा सबैको अगुवा कार्की थियो आफ्ना झिना हातहरू हल्लाइ हल्लाइ उग्वा फाँक्न थाल्यो सबैको पछि लाग्ने एउटा लुर्य कमजोर केटो काजी विश्वकर्मा थियो थी। ठिटाहरूको दल ट्रकमा चढ्यो ठेकदारले फेरि आउँला है बहिनी छिट्टै भन्दै बिदा मार्यो आँगनको पहिलो छेउमा पल्लो छेउमा पुगेर उसले फेरि रनुलाई बोलाएर भन्यो अर्को पल्टनलाई बैना दिन पुगेन है भाइ सत्र तारिक आइपुग्छु फरक नपरोस् ल घरको झ्यालबाट अस्पष्ट आवाज आयो सोह्र गति आइपुग्नु यसरी ठेकेदार रनुसँग विदा भयो बहिनी तलामाथि चढी ठेकदारले सरासर बाटामा पुगेर ठिटाहरूलाई पातलो चोरमा अपकायो, बलियो समाएर नसरी बस ऊ फ्रन्ट सिटमा गएर बस्यो आफ्नो सिट पछिको सानो पलबाट एकपल्ट चियाएर ड्राइभरले मोटर सुरु गर्यो ग्यारेर आवाजसँग ट्रकले धुवाँको मुस्लो उखल्न थाल्यो केटाहरूले दहो ट्रकका डन्डी अठ्याए क्रमशत गतिमान यन्त्र भिरको आडै आडबाट भित्र पस्यो मोटरको उदाङ्गबाट ठिटाहरूले काली लाग्ने गहिराईसम्म आँखा गुमाए सिधै तलको रिङ्गाटा चल्ने हरियो नदीका भूमरिदार दहहरू आकाश चाहिँ अनन्त गहिरा देखिन्थे बेला बेला उनीहरूलाई यस्तो लाग्दथ्यो मोटरबाट छोडी तल खस्न लागेको छ उनीहरूको रौँ ठड्डिन्थे आङ सिरिङ्गेर पानी पानी भएको प्रतीत हुन्थ्यो आफ्नो अनियन्त्रित दृष्टि उनीहरू पानीमा फ्याँक्थे पाखामा फ्याँे रूखपात र लहराको हरियालीले टम्मै ढाकेको त्यो पाखामा टुप्पासम्म केराका पातहरू निरन्तर टल्किन्थे मानव जातिको पहुँचदेखि टाढा ती पाखाहरू उकालिएर गगनचुम्बी पहरा झै ठडिएका देखिन्थे यस्तो लाग्थ्यो धेरै माथि पुगेर तिनीहरू जोडिन्थे वरिपारी बाँदरको क्याउक्याउरे ती उदास प्रतीत गराउँथ्यो यस्तो विकराल भिरबाट बाटो हुनु तिनीहरूको सोचाइमा कम आश्चर्यप्रद कुरो थिएन सबैको ध्यान आकर्षित गर्दै कर कार्कीकर आयो टेस्टाको बाघे पुल अरे बाघे र पारिपट्टि भित्तामा मोटरले भिरैभिर लगेर अप्ठ्यारो बाटोलाई पारिपट्टि नै छोडेर पुल तर्यो एक झल्को देखे पुलको मुखमा पुष्ट बाघहरू बसेका छन् धेरै तलको तेर्छोमा खोलामाथि कमिलाको ताती घस् जस्तो लाग्थ्यो सकी नसकी एउटा रेलको इन्जिनले चालिस पचास डब्बालाई घिचार्दै थियो त्यहाँ सबैले रोमाञ्चकारी अनुभवमा आफूलाई बिस्तारै बिर्सेका थिए वारी जस्तै पारी पनि मोटरको बाटो सिधै नदीतिरै झर्थ्यो बाटोको मुनि माथि बाँस र रुखपात जाममै थिए कता कता खरे खोलसा में पुल लगा देखिथ्यो एक भीर को कालीग्ने बाटो, का बाटो को अंत्य भटो को दुबई तीर सखुआ और सलाह का को एक नशे लहर देखिथ्यो सीधे वारीपट्टी को समथारे पा में एक पारा को चिया बगान को दृश्य मनमोहक थी उ देखते पीठ में डोकू बोक शिरीज को छारी में चिया को बोटे बोट दे, दे लहर देखि केही पर्व पुगेपछि बाटाको दानीतिर फौजीको क्याम्प देखा पर्यो कहीँ सिलिक्क परेका उभान छुप्रा घरमा कहीँ पालमात्र टाँगेको ठाउँमा कतै माटाको ढिस्कामा र कहीँ खुला चौरमा पल्टनेहरू ग्रुप ग्रुप भएर बसेको केही काँधमा बन्दुक भेरेर उभिएको देखिन्थ्यो ट्रकमाथिका भर्तीवाले त्यो सम्पूर्ण हेरेर रमाए बाटोको दक्षिण जहाँसम्म हेरे पनि खाली त्यस्तै झुप्राको लहर मात्र देखा पर्थ्यो यस्तो दृश्यावलोकनले हरेकले आफूलाई त्यसै पल्टनभित्र पसेर खेल्दै गरेको कल्पना गर्न थाल्यो मोटर एक गतिले चलेको चलेको थियो अघि धेरै तल पुलमा देखिएको रेलको लिक अहिले त उनीहरूभन्दा माथि डाँडामा पो छुछु गर्दै सिलगढ़ीको झरको ल्याइरहेथ्यो भात खाएर तातै पेटमा यात्रा सुरु गरेका के केटाहरूका क्षणभर मात्र नयाँ उत्साह रह्यो ट्रकले आफूलाई पुरै मैदानमा गिसार्न थाल्यो दिनको घाम तातेर हप्प पाउन थालेकाले ट्रकभित्रै कतिहरू त उग्न थाले सिलिक्क पारेर गोबर लिपी जस्तो बाटो कहिले नचोडिने धागो भएर तन्केको बाटो त्यस दुवैतिर खनेको नालीसम्म सुतेर गएको खेत र पातलो बस्ती बाहेक कुरा पनि के थियो र बाटाको लम्बाइ सँगसँगै तन्केको बिजुली र टेलिफोनको तारले भने उनीहरूलाई कहिले छोडेन धेरै समयपछि मोटर एउटा बजारको बीचमा गएर अडियो उनीहरू बिउजेकाहरू झस्केर एकाएक उठे कतिलाई शङ्का भयो भर्ती लाग्ने ठाउँ त था आएन मालबजार मालबजार जताततै यही आवाज आइरहेको थियो कार्के अस्कोटको धुलो झट्कार्दै बोल्यो यस साथी हो मालबजार आएर उठेर हेर ठेकेदार समेत गाडीबाट उत्रिएर नजिकको होटेलभित्र बस्यो एकछिनमा खलासीले सोह्रैजना ठिटालाई एक एक कप चिया र पौरटीका टुक्रा गाडीमा पुर्याइदियो सबैले खाए माल मालबजारमा मोटर धेरै अडिएन ठेकेदार आएर मोटरमा चढ्यो खलासीले गिलासमा लाएर चढ्ने बित्तिकै वार्रा वार्रको आवाजसँग यन्त्र दौडियो बाटाको कताकति रेलका लिकहरू पार गर्नु पर्थ्यो कताकतिका झुप्रे दोकानमा फुस्च धुवाको आसिन थियो खरानी उडेका चुल्हामा थोत्रा चियाका कित्लीहरू उदास भएर अडिएको पाइन्थ्यो अनि बाँकी उस्तै धेरै ट्रक उरियो अनि घाम डुब्न लागेपछि बानर हाट चिच्चेहाट कानमा पर्यो ट्रक रोकेर ठेकेदार पाखावर लियो अनि तुरन्तै आरो आयो, यहाँ ठाउँ खाली छैन अरे आज दस बजेसम्ममा भए पनि फुन चेलिङ पुर्याउनै पर्यो भर गर्यो, गऱ्यो मोटरगाडीले आफ्नो बाटो लियो पहिलेभन्दा अहिले ट्रकको गतिमा शीघ्रता थपिँदै गएको बाटोमुनि माथिका दृश्यमा आँखा अझिर्न नसक्ने गरी मोटर बेगमय हुँदै गएको क्रमशः सास खस्यो उभिदा उभिदा थाकेका ठिटाहरू पालो ओछ्याएर त्यसैमा बसे बाहिरको रमितालाई अँडाराले पुर्दै ल्यायो कस्तो ठाव आयो हेन्न देखव हाथ थे दे सब मनमा पुग्ने ठाव कल्पना और कहीं बास बस्िद हो कि होना को चिंताली गोड लाऊ थे तिहर बिस्तार बिस्तार जगाऊथे अटर को गैस एक तर्स बेम्ल थे कुदि घटनाहीन क्रम को अंधारो रातको करिब एघार बजेको हुँदो मोटर ससानो मैदानको भित्ताको काखमा गएर अडियो बाहिर प्रष्ट देखिने वस्तु अँधारो मात्र थियो टल्याक्टुलुक घरका सेता छानाहरू क्रमहीन अडिएर टल्केको भान हुन्थ्यो तिनीहरूको टल्काई बगरका ढुङ्गाको जस्तो लाग्थ्यो मानिसको नाम निशान थिएन उत्तरतिर आकाशलाई छेल्ने एउटा पर्वत उठेर गएको पतीत हुन्थ्यो कता कतिका पिलपिरे बत्तीले मात्र यो प्रश्न भयो कि त्यो स्थल मानव सिर्जित एउटा बिन्दु रहेछ त्यो बजारका भित्तापट्टिबाट टिङटिङ टिङटिङ घन्टी बजेको आवाज निरन्तर निस्कन्थ्यो निष्प्राण रात भइसकेको बेला निस्कने त्यो आवाजलाई बेला बेला खच्चर कराएको स्वरले अस्तित्वहीन पारिदिन्थ्यो ठिटाहरू पालो ओछ्याएर मोटरभित्रै पल्टिने तयारी गर्न थाले शरीरभरि शीतभरि र लुगा छिसा भए निद्राले भोकलाई समेत सुताउन लागे जस्तो बुझिन्थ्यो ठेकेदार मोटरबाट ओर्ली छेउको घरमा घर ढोका ढ्याकढ्याक पार्यो एकछिनमा माथिबाट आएर ढोका खोल्दै एउटा सानो भोटे केटो देखा पर्यो उसले ट्रक्का सम्पूर्णलाई बोलाएरभित्र पस्यो थकाई निद्रा र भोक मिसिएर कार्केका गफहरू पनि पूर्णतया चुसिएछन् सबैजना घरभित्र पछि केही खाएर छिट्टै बाहिर निस्के त्यही घरबाट एक दुई गुन्द्री र बोराहरू मागी खलासिनी लिएर आयो मोटरको छतमा पाल टाँगी त्यो रातलाई सुत्ने ठाउँ बनाइयो आधा रात, बना रात हुन अब गफ गर्नु थिएन निद्रा लाग्ने नलाग्ने सबैपल्टे यो मध्यरातको अव्यवस्थित बास बसाइले गर्दा कतिको मनमा भर्ती लाग्नुको आशा धेरै पर पुगे जस्तो हो सुत्नु अघि कार्कीले कमजोर आशंका व्यक्त गर्यो टुङ्गामा पुग्ने पत्तै छैन मलाई या छाउनीमै पुर्याउँछ कि कसो सुधार कान्छाले आश्वासन थप्यो जहाँ पुर्याए पनि के छ र भइगयो खान पाएकै छौँ कार्की आफ्ना चिरपरिचित गफ छाँड्दै साथीलाई सुनाउँदै थियो निद्राकै सुरमा होला छेउमा सुतेको ठुली ऊ गर्दै सही थप्दै थियो क्रमशः उसको गफ सुन्ने हुन छोड्यो अनि बिस्तार बिस्तार सारा निदा बिहान छ मात्र बस्दै थियो सिटमा सुतेका ठेकेदार र ड्राइभर उठेर आँखा मिच्दै थिए भोटे केटो कुदेर त्यहीँ आइसोल्यो ठेकदार साहब तपाईँका कुलीहरूलाई पनि खाना बनाउनुपर्छ अहिले नकारात्मक टाउको हलाउँदै ऊ बोल्यो पर्दैन अब छुट्ट्ने बेला भयो चिया मात्रै धेरै केटाले फेरि थप्यो जम्मा कतिजना छन् सोह्रजना र हामी तिनजना गर्दा उन्नाइस कप त्यस बेलासम्ममा कार्की र एक मात्र उठेका थिए पछाडि बिउजेकाहरूले प्रश्न सुने ठेकेदारहरू केही बोलिरहेछन् अरू कुरो थाहा नपाए पनि चिया पिएर यात्राक्रम पुनः लम्याउने कुरो कार्कीले थाहा पायो अतपत उसले साथीलाई अझै कहीँ जानु छ भन्ने कुरा सुनायो बाटा देखे पाखो थियो थी तो सुरीलो पखा में अलगा अलगा गु गु का बोट लट्रम फैले थे भर्खर आंखा मिज्ता साथीला कोट्यार्की ने भन्या नरिवल सुपारी उतर फुनसेलिंग बजार में कलि घाम के पाइला हाले बिस्तार बिस्तार बजार चल गयो गुब्बा का पात में हरियु गाउँको भित्तामा र नयाँ घरको छानामा सूर्यको प्रभाती किरणले सम्पूर्ण बजार अत्यन्त सुन्दर भएर देखा पर्यो झम्ल्याङ झमल्याङ घोडासम्म आउने गाधो भिरेका डुक्पा र कपाल का चिल्ले काटेका तरक्कै का तरक रगत चुइने डुक्पेनी केटीहरू सो गर्दै खचर दपदै उकालिन लागेका थिए शरीरमा झिङ्गा बसे पनि पल्टेर लड्ने जस्ता घोडा र खच्चरहरू थिए जुन नुन चामल र डणालनाभरि भारी बकाइएका ती जनावरहरू बिस्तारो बिस्तारै उकालो लाग्दै थिए तिनीहरूलाई भोटेहरू उँभोतिर दपाउँथे खच्चरका घाटीको टिङ टिङ गर्ने घन्टी र बेला बेलाको हिँडिन पार्थ्यो त्यहाँबाट हिँड्नु पूर्व गोजीबाट सोह्रजनाको नाम र त्यसको धेरै ठाउँमा छाप र हस्ताक्षर भएको कागज ब्यागबाट झेकी ठेकेदारी ड्राइभरलाई जिम्मा दियो त्यससँगै दुई चारवटा पनि कागजपत्रहरू जिम्मा दियो ती सब राख्दै ड्राइभरले टुङ्गो उयो होइन भनेर सोध्ययो टुङ्गो सोध्नै पर्दैन ओल्लै गेटमा पुग्नु जिन्दार आएको हुन्छ यी सब कागजपत्र यिनीहरूलाई जिम्मा लगाई फिरेर आउनु सत्र तारिक गाडी लिएर चिस्टा आइपुग्नु म फेरि है उसले कृतज्ञताको स्वीकारमा टाउको लर्काउँदै भन्यो हस् कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको उपन्यास मुगलानको वाचन हो प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईले यो उपन्यास लेख्नु भएको हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ्यालो कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची टुन्स र वीरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्तीवासको रेडियो दर्पण सर्लाईको रेडियो एकता दोलखाको कालिचोक एफएम रामेथापको रेडियो तीनलाल नुवाकोट एफएम बीटगंजको नारायणी एफएम हेटौडा एफएम चितवनको रेडियो चितवन र रेडियो अर्पणमा सुनिरहनु भएको छ त्यसै फलेवासको रेडियो पर्वत दमौलीको रेडियो भानुभक्त रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेशुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्भ सुन्दै हुनुहुन्छ यस्तै रेडियो प्युठान डाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज कैलाली टिकापुर र गुलरियाको फूलबारी एफएम डाङको रेडियो प्रकृति एफएम भेरीको रेडियो कोहलपुर कल्याणको रेडियो राप्ती सुर्खेतको रेडियो फेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति उपन्यास सबै ठिकठाक परे हिँड्ने बेला भयो ठेकेदारले ड्राइभर बाहेक कसैलाई केही पनि भनेन सबै छिटाहरूले हिँड्नु पूर्व आफूबिच एउटा आश्चर्य पाए आश्चर्य थियो हिजो सँगै सुतेका सोह्रजनामध्ये मोक्तान थिएन कसैले चाल पाउन सकेन उसको झोला समेत कायम थियो ड्राइभरले यताउति हेऱ्यो हाहु गऱ्यो फेरि केही पत्तो लाग्यो बाँकी रहेका पन्ध्रजनालाई लिएर उसिँदै उकालियो सबैको मनमा मोक्ता नभएकाले ससानो आघात पर्यो कारण ठेकेदारले छोडेर गयो अनि एउटा साथी पनि अज्ञात संसारमा छुटेको थियो तर सबैले सोचे लक्ष्यको अन्तिम क्षणसम्म यही ड्राइभर सहायक हुनुपर्छ उकालिएर गएको मोटरमार्ग सँगसँगै टाँसिना आउने मनमोहक दृश्यतर्फ सबैको आँखा फालिए बाटो अत्यन्त नयाँ थियो छेउ भित्तामा भर्खर खनेका आला दागहरू प्रस्तुत थिए भर्खर पीच गरिएको भान हुन्थ्यो त विशाल पहरो काटेर बीचैबीच बाटो लागेको हुन्थ्यो डाडा, काँडा वन र पाखाहरू नेपालकै जस्ता थिए ती सेता दुधे जार्ना र उर्लेर बग्ने नदीको रमाइलो मुहार बेला बेलै देखिन्थ्यो था भयो मोटर सिधै उकालो चढिरहेको थियो धेरै माथि पुगेपछि तीनवटा खोलाको सङ्गमस्थल त्रिवेणी देखा पर्यो त्यहीँनिर मोटर बिसायो ड्राइभरले सबैलाई चिया मगायो त्यहाँबाट बाटाहरू तीनतिर छुटेका थिए तीनवट बाटा साइनबोर्ड में तीन खाने अक्षर ने प्रश्न नाम लेखे थे सीरान का दुई खाने अक्षर कसैली बुझेन पुछार को खाले ले। बाटोला संकेत करते भन्दे हा पारो थिम्फू तीन तीर बेला बेला मोटर आउन बाटा तीनवटा खोला को आड़े आड़ छुटे देखिथे वरीपरी गांव बस्ती के कहीं कहीं खच्चर रोड़ा दबा रमल्यांग झुमलूंग डुप्पा बाटेट ओहाली अथवा उलिदे मोटर त्यहाँ धेरै अडिएन समय पनि धेरै बाँकी थिएन ड्राइभर विस्तार साथ पारो लेखेको ठाउँलाई पछाडि छोडी भित्तै भित्ता नदी तटला पछ्याउन लाग्यो धेरै डाँडा र पाखाहरूलाई उनीहरूले नागिरहे नागिरहे अब त खालि अग्ला अग्ला समथरीलाई डाँडा भेटिन लागे खाली भोटेसल्लाका आकाशिने लङ्गुराहरूले डाँडाको टुप्पा टुप्पामा उम्रेर आकाश छोएको प्रतीत आँखामा कताकति पोथ्राहरू टक्राक टुक्रुक परेर बसेका झैँ देखा पर्थे आँखाले देखेर नभ्याइने अनन्तसम्म फैलेर सुतेका नाङ्गा चौर र नाङ्गी डाँडाहरू देखा हावाभरि बोकीफूलको बास्ना मिसिएर उडिरहेको थियो त्यो विशाल खोला ठाउँ र नाङ्गा डाँडै मात्र देखिने ठाउँको टुप्पाबाट सिरिरी भएर आएको हावाको झोकासँग मोटरको गति लाप्पा खेलिरहेको थियो मानव सभ्यताका पच्चा परु नपरेका ती डाँडामा बस्ती नगण्डे प्राय थियो धेरै समयको गुडाइपछि बाटो पनि पूरा पक्की नगरिएको आउन थाल्यो बाटाको दुवैतिर भर्खर खनिएको बीचमा गिटी मात्र ओछ्याइकाले गर्दा मोटर भद्याक भद्र्याक बत्रे गर्दै हलिएर दगुरी रहेको थियो धेरै टाढाको डाँडामा नागबेली परेर गएको बाटो प्रष्ट देखिन्थ्यो भने त्यसको पारिपट्टि भर्खर खने जस्तो बाटाले पटुक्का भएर क्रमशः पहाडै पहाड फन्का मारेको थियो कतै पहिरो धस्केर कतै बाटैमा ढुङ्गो सुतेर मोटरले धेरै होसियार साथ पार गर्नु त्यस डाँडाको पल्लोपट्टिबाट दूर र दुर गर्ने आवाज बेला आइरहेको थियो मोटरमाथिबाटै त्यो आवाज सुन्दा सबै ठिटाहरू ठाड कानठाडा पार्थे एक छेन पी बिशार सुंदा फिर दूर्र गरेको आवाज आंथ्यो संपूर्ण जमीन हल्लेको को वाहन हो तर कस दृष्टि में कई पड़ेन डांडा ने छेलि सांच बेला मोटर अगाड़ी को डांडा में पुग्योग डांडा को सीरान गेट देखा पर्यटन गेटमें पुगे मोटर अड़ी तैंह उभिने पुलिस गार्डह सब छामेर हेरे एनहार आर मोटर में बसो खागी को पेन्ट र टेर्रिन को सर्ट फिर जुत्ता मोजामा की केश फर्काने के गति देखा पर्थ्य आपो गोजी ड्राइवर ने कई कागजपत्र झिक्य हाथ ती कागजपत्र लिंता तो मानस मुसुक्का हाँस्य ड्राइवर ने गेट पास करे जाने मूल बाटो छोड़ी गाड़ी घुमा केई व्याई उत्तर तीर मोड़ीदी ते बेला डांडापारी को देखा पर्य तर ते एक झल्क में तैंतनी कसो जिज्ञासा भेटना पाएं टी फर्क गाड़ी अड़ियो ठीटा देखे तीन को नजिका में सात आठवट फाटे टा पुराने तंबू टांग ड्राइवर गेट में देखा पर्ने ठेकेदार नेिमदारे हो ओरली छे नया तंबू में पसरे निस्किएसा नामक बोला नाम स्वीकार त्यो मानिसले सबैको नाम बोलाइसकेपछि भन्यो ल तिमीहरू अब हाम्रो जिम्मा भयो आजदेखि यहाँ जे काम लगाइन्छ त्यही गर्नु बस्न खानलाई तर यहाँबाट कतै भागेर ऊ के के भन्दै थियो ती नौला मुहारले एका चित्तले त्यसको भाषण सुन्दै थिए त्यस बेलासम्ममा ड्राइभरले मोटर फर्काइसकेको थियो चारैतिरबाट अध्ययारो भरिँदै आयो क्रमशः चमक्कै साँच पर्यो उनीहरूले देखे डाँडाको तलाबाट एक लस्कर मानिस सिधै उकालो लागिरहेका थिए बिस्तारै बिस्तारै बढ्दो बिस्तार त्यो लस्करलाई चमक्क साँझले ढाक्न ढाक्न खोजेको प्रतीत हुन्थ्यो हरेकको काँधमा झम्पल कोदालो गैँती बञ्चरो फरुवा मार्तवाल र बेलसा देखिन्थ्यो ती मानिसका लुगाहरू क्रमशः फिर्बिलाइरहन्थे फेदीबाट बगेर आएको चिसो बतासले सबैको मुरु नै चिसो बनाएर लग्यो बिहान चार बजे सबै उठे सुतार कान्छो र ठुली पनि उठेर आङतान्दै डाँडाबाट एक सरको नयाँ दृश्यमा आँखा फ्याँक्छन् हिजोको जिन्दार भन्ने मानिस हातमा सानो बुक लिएर नजिक आयो अनि तिनीहरू प्रत्येकको नाम एकाएक बोलायो अब पल्टन लाग्ने अन्तिम ठाउँ यही होला सबैले सोचेका थिए अग्ला अग्ला डाँडामा कलिला घाम झुल्के धोपी सल्लाहको बोटमा प्रभातिकिरण सरीनाको सरिनाको दृश्य अति आकर्षक थियो त्यसबेला ती वरिपरिका पुराना तम्बुबाट मानिसहरू खुरुखुरू उठिरहेका थिए उनीहरूलाई एउटा मानिसले नाम बोलायो त्यसपछि झम्पल कोदालो बञ्चरा गैँती काँधमा हाल्दै उनीहरू एकाएक ओह्रालो लागे कान छोरा ठुलेलाई त्यो भन्दै गयो तिमीहरूले अब काम गर्नुपर्छ काम बाटो खन्नु छ काम हेरी सौदेखि दुई सौसम्म महिनावारी तल पाइन्छ खानाको लागि राशन चामल सस्तो दाममा हाम्रै क्यान्टिनमा मिल्छ त्यति मात्र होइन तिमीहरूले लुगा जुत्ता पाउँछौ अरू अरू चीज पाउँछौ कहिले कति छुट्टी पाउँछौ बिहान छ बजीदेखि बेलुकी पाँच बजीसम्म काममा जानुपर्छ काम जे खटाइन्छ त्यही गर्ने जसले राम्रो काम गर्दै जान्छ त्यसको तलब बढ्दै जानेछ रातार रात आँखा पार्दै औलो ठडाएर उनीहरूलाई सतर्क गराउँदै उसले थप्यो तर यहाँबाट लुकेर या भागेर कसरी हिँड्ने विचार गर्यो भने त्यसको ज्यान खबरदार भे भे उसको सुंदा सुंद सब को मन अमिली धमिली उन् पानी पानी भर गए सबका गोड़ा थरथरा शरीर कापे आने दश्वासन रपना ये टुकड़ा होने कसैल सोचा थे सब शब्दहीन भे कसै एक शब्द पर न विरोध न तो स्वीकार नहीं जना सको जिमदारले तम्बु घरभित्रबाट एकवटा एक हतियार झिक प्रत्येके मानिसको नाम लेख्दै जिम्िम्बा दिँदै गरिसकेपछि ऊ अघि लाग्यो केटाहरू लुरुलुरू पछि लागे त्यसबेला अघि नै डाँडाको पल्लोपट्टि तलबाट दुरुङ दुरुङ गर्ने आवाज निस्कन थालेको थियो त्यो आवाजले भूकम्प उत्पन्न गराइरहेको थियो एक माइल जति तल झरी डाँडो सिधै काटेपछि धेरै अनगिन्ती मानिसहरू काम गरिरहेका देखा त्यहाँ सयौं हातपाखुराहरू निरन्तर मचिन्थे सयौं कुल्ली र कर्मीहरू व्यस्त थिए सबभन्दा अगाडी बाटाको नमुना मात्र तयार गर्ने काम हुन्थ्यो त्यसपछि जम्पल कोदाला इत्यादिले त्यसलाई बाटाको प्रष्ट आकार दिन सयौं मानिसहरू व्यस्त देखिन्थे अन्त्यमा ट्रेक्टरले खन्ने र ठूला ठूला ढुङ्गाहरू फुटाली बाटामा ओछ्याउने काम एकैसाथ हुँदै जान्थ्यो करिब एक, एक, जान एक माइलको लम्बाइभरि काम फैलिएको थियो कोही कोही कामदारहरू धेरै माथिका पहरामा बसी ढुङ्गा छिण पारेर ब्लेस्टिङ लगाएर फुटाउने काम गर्दा रहेछन् जब त्यो ढुङ्गा फुट्थ्यो कर्णभेदी आवाज साथ ढुहाँ निकालेर त्यो बारूद पड्केपछि विशाल विशाल पहराहरू चकनाचुर भइदुलिन्थे र तल तल झर्थे सबैलाई एक एकोटा काम जिमदारले खटाउने लग्यो एउटा काममा तीनजनाभन्दा बढ्दा जान नपाइने रहेछ ठुले र सुतार गरी तीनजनाको ग्रुप छुटियो उनीहरूलाई बाटामा पर्ने सबभन्दा पहिलाका रुख काट्ने र ढुङ्गा पल्टाउने काम लगाइयो तिनैजना हातमा बञ्चा समाति पारिपट्टिका रुख ताकेर हिँडे जिमदारले त्यहीँबाट सङ्केत गरे अनुसारको करिब आधा माइल अगाडिको भागमा पुगी तिनैजना धमाधम रुख काट्न थाले बाटामा सल्लाह र धुपेका रूख अनि कता कता होचा मात्र थिए पाहाडको पाखा पखेरा डुली हिँडे ढिँडो रोटी खाए पनि स्वच्छ जलवायुले हुर्केका लाठीहरूलाई रुख ढाल्नु कुनै काम जस्तो थिएन दस बाह्र वर्षको उमेरदेखि पातल पस्नु रुख काट्नु दाउरा छिर्नु त उनीहरूलाई कुनै काम जस्तै अनुभव हुन थियो सबै आफआफ्नो काममा लागे अरू साथी कता खटिए केही पनि भत्तो भएन फुलेर कान्छालाई के यादै भएन छपाछपी हान्दै एक घन्टा नपुगी तीन चारवटा रुखहरू डाल्थे कार्की भने गफ गर्न मात्र ज्यादा सिपालु तर बल गर्न त्यति नसक्ने जिउको के कमजोर र लुइरी थियो ऊ अलि ढिलो पनि गर्थ्यो रुख काटेर एकछिन बिसाएको बेला सुर्ती पिउँदै सुतार भन्यो पल्टनमा लगाउँछ भनेर भर परिएको त ता यस्तामा ल्याएर जाक्यो नि दाई ठुलेले बिस्तारै भने भएको यस्तो रोडको काम पनि त जान्नै पर्ने हो अब राम्रो काम गरे दुई सयसम्म दिने भनिहाले आधा खाएर आधा बचाए पनि अर्को साल घर फिर्दा हजार हजार लिएर जान पाइन्छ लुगा र जुत्ता अब उसैले दिने भयो चित्त बुझाउनै पर्यो चित्त बुझ्न नबुझ्ने के थियो उनीहरू वास्तवमा समर्पित थिए त्यो गफलाई त्यहीँ टुङ्गाएर उठी धमाधम रुख काट्न लागे एकछिनमा जिमदार आइपुग्यो कार्कीको तिनजनाको ग्रुपभन्दा अगाडि नजिकै जङ्गलमा दुर्विन्दे हेरी बाटाको दिशा र नमुना तयार गर्ने टोली अघि बढिरहेको थियो जम्मा दुई तिन घन्टाको बिचमा दस बारवटा रुख टालेको देख्दा उसलाई निश्चय आश्चर्य लाग्यो छिटाहरूको नयाँ तुजुक थियो भविष्यको सुन्दर कल्पना मनको भित्री कुनामा अल्झेको थियो हँक छ काम यसैगरी गर्नु यसरी गर्दै लग्यो भने छिट्टी तिमीहरूले ढुङ्गा फर्ने र त्यसपछि ट्र्याक्टर मेसिन चलाउने काम पाउँछौ ठिटाहरूको का नाकबाट तरतरी पसिना चुहिएका थिए यसको ख्याल नगरी उनीहरू अझ हौसिएर रुख काटेको काटी थिए निकै बेर उभिएर हेरेपछि जिन्दारे थप्यो एकैछिनमा पारी डाँडाबाट घन्टी बज्छ त्यसपछि काम छोडेर माथि क्याम्पमा आउनु भात पकाएर खानु अनि फेरि फर्कनुपर्छ है जिन्दार धेरै पर पुगेको थियो केटाहरू उठेर रुख काटिरहेका थिए जब जिम्दार पारिपट्टि पुल्यो माथि डाँडाबाट टङ टङटङ घन्टी बजेको आवाज आयो त्यसपछि फर्केर हेरे सबै कामदारहरू आ आफ्ना हतियार कानमा बकी उकालो लागिरहेका थिए कार्कीले आफ्ना साथीलाई बोलाएर त्यो इसारा गर्यो उनीहरू पनि बिस्तार बिस्तारै उकालो लागे अर्को ग्रुपका साथीहरू पनि उकालो चढिरहेका थिए डाँडामा भेट भयो र आपसमा सोदासोध गरे उनीहरूले गिटी कुटेर ओसार्ने काम पाएछन् कामसम्म सबैले पाएछन् पल्ट जाने कल्पना टुक्रिए पनि जिम्मदारले दिएको आश्वासनले ठूलो असन्तुष्टि व्यक्त गरेनन् र त्यसो गर्न असमर्थ पनि थिए गफ गर्दा गर्दै उनीहरू एक माइलमाथि तम्बु टाँकेको डाँडामा पुगे पुराना कामदार जति आफ्ना भाडा कराई बोकी चामल दाल र अरू चिजहरू लिने लाइनमा लागेर थापे अनि भात पकाउन थाले कार्कीको ग्रुपसँग केही पनि थिएन चामल भने लाइन बसेर आफूले लिनुपर्ने रहेछ एकजनालाई दिनको डेढ महिनाको दरले उसिना चामल दाल नुन मिल्दो रहेछ क्यान्टिनको रासन यही होला सबैले नाम लेखाउनु पर्ने लेखाए कार्कीले तीन ठाउँ सहयोग गरेर भाँडाकुँडा लियो क्यान्टिनको रासन लिएर उनीहरू भेला भएर भात पकाउन थाले पानी भने निकै टाढा तलै खोल्सामा जानु पर्दो रहेछ डाँडाको ठाउँ हुरी हावा चल्छ दाउरा बालेर भात पकाउनु असाध्यै कष्टकर कुरो उनीहरूलाई थाहा लाग्यो पंद्रह सोलह जना को भांसा होने करी कारकिल ने व्यवस्था मिलायो उसीना चामल दाल पका भात न खाइन सकें डांडा अगि को घंटी बजे अरुस्पात भिन्न लगा देखी तिहर भी भाड़ा जुठे राख ओहालों लगे काम पूर्व निश्चित थियो सबैले आफ्नो काम सम्हाले यता आँखाले ठम्ब्याउनै नसकिने तिरमिर पहाड़का फेदीको नदी किनारादेखि सुरु भएका नागबेली बाटो कति वर्षमा आज यहाँ छ उता आँखाले ठम्ब्याउनै नसक्ने अगम्य पर्वतहरूको पल्लो छेउ पुर्याउनु बाटो बीचमा छ त्यो काम तीन चार वर्ष यही गतिले गरे पनि नसकिने जस्तो लाग्थ्यो उतापट्टिका अल्का अल्गा हिमाली डाँडा देख्दा नेपालकै फालेलुङ हेरे जस्तो लाग्थ्यो मानिसहरू निरन्तर रूपले काममा संलग्न थिए छिनछिनमै रूख ढलेको चुइँ कट्ट झाममा गरेको आवाज परबाट आउँथ्यो मानिसहरू निरन्तर रूपले काम संलग्न थिए छिनसिनमै रुख ढलेको चुइँ कट्ट जाममा गरेको आवाज परबाट आउँथ्यो केही पछाडिपट्टि ढुङ्गा लडाएर डाँडालाई पहिरो जस्तो पारिसकेका थिए माथिबाट ठुला ठुला ढुङ्गा लडेर पृथ्वीलाई थरथर कमाई लडीबुडी खेल्दै ती परेका चौरलाई चिरैचिरा पार्थे र तल पुगेर ढ्याममा आवाजसँग पछारिन्थे तल एउटा खोल्चो थियो त्यहाँबाट वारीपारी कतै पनि मानिसको बस्ती थिएन खेती गोठ र घर केही देखिन्न थियो फाल्टु कोही पनि मानिस हिँड्दैन थियो मानिसले खनेर निकालेका बाटामा पछि ट्र्याक्टर र बुल्डोजरले खन्दै थिए गिट्टी कुट्नेको ट्वाक ट्वाक गर्ने मार्तोल र ढुङ्गाको निरन्तर गतिको संयोगको घन्टी बारम्बार कानमा पर्दथ्यो थी। बलिया ठिटाहरू बेतका डोकामा दुई तिन मनसम्मका ढुङ्गा हाली तल गैराबाट बाटासम्म ठसठस कन्दै ओसार्थे जम्मा गरी झण्डै दुई सौ कामदार थिए होलान् त्यहाँका का कामदारहरू सबभन्दा बढी नेपाली नै ने थिए बाँकी इण्डियन र दुई चार मात्र डुक्पा भोटीहरू भुटानका थिए काम लगाउने वैदार र सरदार भने सब नेपाली नै उनीहरू हातमा छडिदिएर दिनभरि काम गरेको ठाउँमा कार्कीको नयाँ ग्रुपलाई काम लगाउने भने उही जिमदार भन्ने मान्छे रहेछ त्यस दिन दिनभरि ठुलेर कान्छाले मचिएर काम गरे उनीहरूलाई बञ्चो चलुन्जेर पसिला आएर नेत्रुक्क भिजेको थाहा हुन्न थियो बोक लागेको तिर्खा लागेको र दिशा पिसाको सम्म ख्याल नराखी अनेकौं रुख काटी स्वत्तर पाए उनीहरूले काम गर्दा गर्दै बेलुका भयो छ बजेपछि माथि डाँडामा घन्टी बज्यो सम्पूर्ण कर्मीहरू आफ्नो हात हतियार हालेर उकालो लागे डाँडामा पुगेपछि मात्र कान्छालाई शरीर चुकेर असाध्यै तिर्खा लागेको थाहा भयो फाटे एकचारा लुगा में बेरिए तो रुगरुगे डांडा में ठूले हईरानसंग उ अर कामदार उभ फाटे लुग्रा झुम्रा मल्झार हिड़ थे ती सब फुसरा उठ्ला खुई खुई करते उलो ल बिहानको चामलले दिउँसो हुनु छोड़ी सके थियो बेलुका रासिनको लागि फेरि लाइन लागे चामल लिएर पकाउन थाले त्यो फुई फुई हावा लाग्ने डाँडोमा आगो फुक्नुपर्छ दाउरा सल्कनसम्म गाह्रो मानि चिं छिं गर्छन् त्यस्तै ते रुँगेर बस्ने एघार बाह्रवटा चुला थिए कोही तिनै चुलामा सास हालिरहेका थिए पानी बोक्न जाने साथीहरू बाँसका ढुङ्ग्राहरू काँध भरिहालेर डाँडामा बिसाउँदै उकालो लाग्दै थिए साँझ झमक्कै परे पनि आकाशमा भूवाधार बादल रातो भएर गयो सोझै पश्चिमको टाढादेखि नै हिमचुलीमा त्यो लालीमा ठोकिएर स्वर्ण शिखर धिपिक्क धिपिक्क बल्ने जस्तो देखिन्थे क्रमशः धेरै टाड़ा सन्ध्याले प्रवेश गरेको पतित हुनु थाल्यो ती नाङ्गा डाँडाहरू चराचुरुङ्गी र अन्य जीवहीन देखिन्थे बिस्तारै बिस्तारै साँझ भरिएर आयो दुहाले टम्म भरिएका चुल्हाहरू कमजोर तरिकाले पिर्पिरहन थाले त्यसै बेला तल कल्सादेखि पर परसम्मको सल्लाहगारीसम्म एक स्वरले स्यालले हुइयाँ हुइयाँ शब्द निकालेर धरतीको निश्तता भङ्ग गरे त्यो स्वर हावाले बोकेर उड्दा उड्दै त्यही हिमालयतिर गयो दस बाह्रजनाको प्रतिनिधित्व गरी कार्कीले सबैको भात पकाउने पाली मिलायो अरू नयाँहरूसँग उसको त्यति चिन्जान हुन सकेको थिएन सबै थाकेकाहरू चुला वरिपरि भेला भएर खालि भातकै भाँडामा मात्र आँखा लगाएर बस्दा रहेछन् कोही त्यसकै माडमा नुहाल्दै पिउँदै हुन्थे कति त काँचो दाल चामल फकाइरहेका थिए कुनै कुनै साथीहरू त चामल र दाल एकै ठाउँमा मिलाएर अलिकति उमाल्दै पस्किँदै गर्थे कति बोक्न नै हुन सक्छन् तम्बुभित्रै लडिरहेका देखिन्थे एका छेउमा निराश ठुले सानो मुख लाइरहेको उसले आज शरीर कटक्कै धुकेको अनुभव गर्यो उसलाई तिर्खा लागेर आयो उसको दौरालाई छिचोलेर पसिनाले अस्कोट समेत भिजाई अमीलो गंध फैलाइको उसके झोक को भोक को अगाड़ी कई क्रा सकेन कार्की ने ते बेला समय में दाल भात पका पस्को सब खाए भाड़ा मजे अने बेला उही जिमदार आयो र सबभन्दा सिरानपट्टिको आजै टाँकेको तम्बू, उनीहरूलाई सुत्ना देखायो कार्कीको ग्रुप त्यही तम्बु पस्यो तम्बु अत्यन्तै पुरानो भएर कुहिएकाले चार पाँच ठाउँ छेण परेको थियो भुइँमा सेवलामाथि एक दुईवटा बोराहरू ओछ्याएका थिए चारजनाभन्दा बढी सुत्नाको नाममा पल्टन हुने ठाउँ नै थिएन तैपनि उनीहरू सबैलाई त्यहीँ अटाउनु थियो बत्ती र उज्यालो केही थियो भने निरगगनमा बादलले छोपिएका ताराहरू मात्र थिए अध्यारैमा छामछुम गर्दै उनीहरू एकाएक तम्बुभित्र पसे त्यसका दुरीहरू चुडेर जाने गरी खाँदिएर सुते भरदिनको थकाली अति मिठो निद्रा लागेको थियो कि कसैले फराक सागुरो, चिसो तातो या अँध्यारो उज्यालको सम्झनै गर्न पाएन एउटाको शिर र अर्काको गोडा खापेर पल्टिए एकैछिनमा तम्बु बाहिर कोही बाँकी थिए देखिएन क्रमशः बाघ करायो जस्तो घुहार गुहारको घोर्ले आवाज प्रत्येक तम्बूबाट निस्केर हावामा मिल्न थाल्यो अरू तम्बुकाहरूले पनि त्यसै गरे हुनन् अन्य कुनै आवाज सुनिएला वैशाखको दिन भए पनि त्यो हिमालको फेदमा रातभरि मुटु छेड्ने सिरोटो चलिरह्यो तर ती सम्पूर्ण तम्बुभित्रका निर्जीव मुढाहरूलाई कुनै प्रभाव पार्न मुस्किलै सक्यो होला रात कति बेला र कसरी बित्यो कसैलाई थाहा भएन बिहान सबैले ओछ्यान छोड्न पाएकै थिएन डाँडामा घन्टी टङ बज्यो सबै उठ्दै धर्खराउँदै काँधमा हतियार बिरेर सरासर ओह्रालो लागे उसै गरी हातमा झम्पल खुर्पा बञ्चरो च्यापेर ठूलो कान्छो र कार्कीले पनि आफ्नो बाटो लिए पुग्न आधा घण्टाको बाटो थियो सबैको काम हिजोकै थियो सरासर गई आफ्नो काम प्रत्येकलाई समाउनु थियो दिनभरि त्यसै गरे बेलुका गलेर हैरान भए विस्तार फेरि पल्टा, बोली पल्टा उठे गरे पर्सी पनि श्रृंखला सुन्यौं प्राध्यापक गोविन्द राज भट्टराईले यो हो। उपन्यास लेख्नु भएको उपन्यास वाचन सँगै आजलाई कार्यक्रम श्रुति सम्वेग यति नै विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्ट पोस्टक्स नम्बर छ चार छ नौ काठमाडौं यदि तपाईँबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएचआरयुटीआई कमी हवस् त अर्को साता प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईको उपन्यास मुगलानको तेस्रो श्रृंखला लिएर आउनेछौ त्यसअघि मंगलबारको श्रृंखलामा डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको अन्तिम श्रृंखला वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशाल जित बालीकीसँगै बाचक अच्युत किमिरे र मण्टेश्वरी राजभण्डारी पनि बिदा पाऊ शुभ